धारा सचेतना अभिवृद्धि पक्ष राष्ट्रहरूले देहायका कार्यहरू गर्न तात्कालिक प्रभावकारी तथा उपयुक्त उपायहरू अवलम्बन गर्न कबुल गर्दछन् पारिवारिक तह लगायत सम्पूर्ण समाजमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा स्वाभिमानको सम्मान अभिवृद्धि गर्न सचेतना अभिवृद्धि गर्ने जीवनका सबै पक्षहरूमा लिङ्ग र उमेरमा आधारित लगायत अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित पुरातन पूर्वाग्रही तथा हानिकारक प्रचलनहरू विरुद्ध जुझ्न अपाङ्गता भएका व्यक्तिहरूको सामर्थ्य तथा योगदानबारे सचेतना अभिवृद्धि गर्ने दुई यस उद्देश्य प्राप्तिका लागि देहायका उपायहरू समेत पर्दछन् प्रभावकारी सार्वजनिक सचेतना कार्यक्रमहरू तय गर्ने लागू गर्ने तथा निरन्तरता दिने अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रतिको ग्रहणशीलता सम्वर्धन गर्ने अपाङ्गता भएका प्रति सकारात्मक धारणा तथा उच्चतम सामाजिक सचेतना अभिवृद्धि गर्ने अपाङ्गता भएका व्यक्तिहरूको सिप गुण र क्षमताको तथा कार्यस्थल र श्रम बजारमा उनीहरूको योगदान प्रवर्धन गर्ने शिक्षा प्रणालीका सम्पूर्ण तहहरूमा साथै सानो उमेरदेखि सम्पूर्ण बालबालिकामा लगायत शिक्षा प्रणालीका सम्पूर्ण तहहरूमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति सम्मानको धारणा अभिवृद्धि गर्ने प्रस्तुत महासन्धिको उद्देश्य अनुकूल हुने गरी अपाङ्गता भएका व्यक्तिहरूलाई प्रस्तुत गर्न सञ्चारका सबै अङ्गहरूलाई प्रोत्साहित गर्ने अपाङ्गता भएका व्यक्तिहरू र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारहरूका बारेमा चेतनामूलक प्रशिक्षण कार्यक्रमहरूलाई प्रोत्साहित गर्ने